खुलेर बहस तथा छलफलहरू हुन सकोस भन्ने उद्देश्य लिएको छ सा। कार्यक्रम साझा नेपाल देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकुरावद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारणमा रहेका दुई भन्दा बढ़ी सामुदायिक रेडियोहरूबाट हरेक साता यसै बेला सुन्न सकिन्छ साझा नेपाल डब्लूब्लूब्लू डट पनि चाहेको बेला विश्वभरि सुन्न सकिन्छ साझा नेपालको आजको भाग एक सय छयासीमा हामी संविधानसभाको निर्वाचन र यसका कानूनी र रा राजनैतिक अवरोधहरूका बारेमा छलफल गर्दछौ आजको छलफलमा सहभागी हुन हाम्रो स्टुडियोमा आउनु भएको छ संविधानविद डाक्टर चन्द्रकान्त गेवाली र रा राजनीतिक विश्लेषक मुमाराम खनाल But true सामाजिक रूपान्तरण सीआईएन मार्फत देशभरिका दुई सय भन्दा बढ़ी रेडियोहरूबाट प्रसारण भइरहेको कार्यक्रम साझा नेपालको आजको भागमा हामी नयाँ संविधान सभाको निर्वाचन र यसका अवरोधहरूका बारेमा छलफल गर्दैछौ आजको छलफलमा सहभागी हुन हाम्रो स्टुडियोमा आउनुभएका संविधानविद डाक्टर चन्द्रकान्त गेवाली र राजनैतिक विश्लेषक मुमाराम खनाल यहाँहरू दुवैजनालाई रेडियो कार्यक्रम साझा नेपालमा हार्दिक स्वागत छ रामजी अहिले अब नया संविधान सभाको निर्वाचन गर्ने भनेर विशेष गरेर सरकार र रा राजनैतिक संयन्त्रमा भएका चार शक्ति लागिपरेका छन् होइन यो अवस्थामा अब संविधान सभाको निर्वाचन हुनै आँटेको हो जनताले के महसुस गर्ने यो अवस्थामा अनि मलाई त त्यस्तो लाग्दैन अहिले संविधान सभाको निर्वाचन हुन्छ भन्ने मलाई चाहिँ लाग्दैन र नेपाली जनतालाई पनि त्यो लागेको छैन र रा चारवटा राजनीतिक दलहरूले जुन खालको डिसिजन गरे एक प्रकारको राजनीतिक डिसिजन नै हो अन्तरिम संविधानलाई पुनर्लेखनै गरेर एउटा विकल्प ल्याइयो तर यो विकल्प तयार भएको दुई महिना बित्दाखेरि पनि निर्वाचनको मिति समेत घोषणा भएको छैन राजनीतिक वातावरण बन्नेतिर होइन बिथुलिनीतिर गइरहेका छ mm. त्यसमाले हिजो प्रतिगमन शुरू भयो भन्दाखेरि यो सरकारको निर्माण हुँदा प्रतिगमन शुरू भयो निरंकुशतातिर तर्फ मुलुक गयो भन्ने जुन आरोप थियो त्यो आरोपलाई दिनदिनै चाहिँ संविधानको बर्खिलाप गरेर जुन नियुक्तिहरू भइरहेका छन् जुन जुन खालको आयोगले उनीहरूलाई अयोग्य ठहरएको छ तिनै आयोगमा तीनै मान्छेहरू नियुक्ति भइरहेछन् भने त निर्वाचन हुने दिशातिर होइन कि निर्वाचन विथोल्ने निर्वाचन नहुने दिशातिर मुलुक गइरहेछ जस्तो देखिन्छ किनकि वातावरण बनेको छैन जबसम्म राजनीतिक वातावरण बन्दैन सभाको निर्वाचन हुनै सक्दैन यो संसदको निर्वाचन जस्तो पनि होइन कि तपाईँले मिलिट्री र पुलिस लगाएर चाहिँ जबरजस्ती गर्नुहोस् डाक्टर चन्द्रकान्त केवालीजी राजनैतिक रूपमा चाहिँ अहिले उहाँको विश्लेषण अनुसार संविधान सभाको निर्वाचन हुने कुनै पनि आधार तयार भएको छैन संवैधानिक रूपमा चाहिँ के चा? छ अहिलेको संविधानसभाको निर्वाचन छ संवैधानिक रूपमा त्यो हुने आधारहरू कानूनी आधारहरू कति चाहिँ तय भयो पहिलो त यो संवैधानिक आधार पनि हेर्ने भने यदि चुनाव हुन्छ भन्यो भने पनि त्यो वैधानिक चुनाव हुन सक्दैन हामीले चाहिँ संविधानको विद्यार्थी भैष्यले के भन्छौं भन्दाखेरि चुनाव भनेको वैधानिक चुनाव हुनुपर्छ भनियो अहिलेको अवस्थामा चार दलका शीर्ष नेताहरूको सहमतिको आधारमा एघार गुते सहमतिको आधारमा संविधानलाई क्षेदविछेद गरेर संविधानको बाध अड़काउ फुकाउ मार्फत संशोधन गरेर जबरजस्त रूपमा चाहिँ संविधानसभाको निर्वाचन भनेर भनियो त्यो संविधानसभाको निर्वाचन पनि असार सात गति भित्र भनेर राजनीतिक सहमति बादा फुकौकामा पनि कुरा गरिएको थियो तर असार सात गति त चुनाव हुन सकेन र अहिले मंगिरभित्र भनियो छ बादाड़ाव फुकौले पनि र राजनीतिक सहमतिले मंगिर महिनाभित्र चाहिँ चुनाव गर्ने भनियो छ तर अहिलेसम्म चुनावको चाहिँ वास्तवमा वातावरण चाहिँ बनेको अवस्था देखिँदैन यो पार्लियामेन्टको चुनाव होइन यो संविधान सभाको चुनाव भावनाले देशमा समग्र राजनीतिक शक्तिहरू छन् त्यो शक्तिहरूको सहमति चाहिन्छ एउटा आवश्यक हुन्छ अर्को चाहिँ जनताको पनि मत अहिमतमा पनि के देखिन्छ भन्दा उनीहरूको चाहिँ संविधानसभाको निर्वाचन हुन्छ भन्ने चाहिँ उनीहरूलाई महसुस त्यो अवस्था देखिँदैन अहिले चार राजनीतिक दलभित्रका राजनीतिक नेताहरू भनौ न त्यो नेताहरूले पनि चुनावमा जान सक्ने मनस्थिति उनीहरूको छैन र रा। चार राजनीतिक दलमै छैन भने त्यात्तिस दलले त यसलाई विरोध गरिरहेको छ नागरी समाजले विरोध गरिरहेको छ र चुनाव भन्दा पनि अहिले चाहिँ कर्मचारीको स्वरूवा बढ़ुवादेखि लिएर संवैधानिक पदमा नियुक्तिका कुरामा बढ़ी चाहिँ चलखेल भएको कारणले गर्दा यो सरकारले चुनाव गराउँछ र चुनाव वैधानिक हुन्छ भन्ने त पहिलो प्राइम फेस रूपमा लाग्दैन र बादाड़को ऊको सम्बन्धमा त सामान्य सर्वोच्चमा मुद्दा पनि परिरहेको छ त मुद्दाले पनि बादड गाउँ फुकाउले संविधान संशोधन हुन्छ हुँदैन भन्ने कुरो परीक्षण गर्नु पनि बाँकी छ यदि परीक्षण गर्दा बादाड गाउँ फुकाउले संविधान संशोधन हुँदैन यो सरकारलाई चाहिँ दलीय व्यवस्थाले चिन्दैन र संविधानले चिन्दैन भनिदियो भने अर्को दलीय व्यवस्थाकै मन्त्री गठन गरेर चुनावी सरकार बनाउनु पर्ने स्थिति हुन्छ भनेपछि अहिलेको अवस्थामा निर्वाध रूपमा चाहिँ संविधान सभाको चुनाव हुन्छ भनेर चाहिँ भन्नको लागि प्राय फेसी रूपमा देखिँदैन मुमारामजी अब यो चुनाव हुनै नसक्ने अवस्था हो राजनीतिक दलहरूले किन कर्मचारीलाई अहिले सत्ता हस्तान्तरण गरिरहेछन् होइन किन आफू अगाडि बढ्न सकेका छैनन् यही त दुर्भाग्यपूर्ण चाहिँ स्थिति के भने अहिले जो चन्द्रकान्तजीले भन्नुभयो कि संविधानको मरमज्ञ पनि हुनुहुन्छ उहाँ किनकि की राजनीतिक दलहरूले जुन गल्ती संविधान सभामा रहँदाखेरि गरे संविधान सभाको सर्वोच्चतालाई अस्वीकार गरेर जब चार राजनीतिक दलहरूले संविधान सभा भित्रैबाट चाहिँ विवादहरूलाई समाधान गर्ने होइन कि संविधान सभाको सम्पूर्ण अधिकार आफूमा केन्द्रित गरेर अनि अँध्यारो कोठाबाट जब डिसिजन गर्न थाले त्यो संविधानसभा त त्यहाँबाट चाहिँ यसको सुप्रिमेसिज हुनु त कि भइरहेको थियो त्यसको सर्वोच्चतालाई चाहिँ नाङ्गो ढंगले हस्तक्षेप गर्ने काम चाहिँ राजनीतिक दलहरूका केही नेताहरूले अहिले जुन चार दल भन्नुभएको चा, छ यही नै बाधक थिए त्यति बेला पनि जसले चाहिँ यो संविधान सभाको अधिकारलाई अपहरत गरेर कोठामा लगाए लोकतन्त्रलाई सास फेर्ने ठाउँ नै नदिने उहाँहरू अनि त्यसपछि लोकतन्त्रका कुरा गर्नुभयो र सबैभन्दा घोर अलोकतान्त्रिक क्रियाकलाप गर्नुभयो जसका कारणले संविधान विघटन भयो त्यो विघटन भइसकेपछि हाम्रो देशको राजनीतिक व्यवस्थापन गर्न हाम्रा नेताहरूले सकेन त्यसपछि विदेशी चासो बढ़न थाले त्यसपछि उनीहरू आफ्नो स्वार्थको आव व्यवस्थापन गर्नेतिर ते लाए त्यही हो विदेशी हस्तक्षेप बनेको त्यसपछि हाम्रो सरकार परिवर्तन गर्ने हाम्रा संवैधानिक निकायहरूमा मान्छेहरू चाहिँ नियुक्ति गर्नेदेखि लिएर सबै कुराहरू राजनीतिक दलहरूले होइन कि अरू विदेशी हस्तक्षेपबाट त्यो निर्णायक हुन थाल्यो त्यसपछि हाम्रा राजनीतिक दलहरूले नेपालको राजनीतिक व्यवस्थापन नेपाल गर्ने जुन एउटा सीमा थियो त्यो सीमालाई भत्काइदिएको भनेपछि यो सरकार अब हटाउन सक्ने अर्को सरकार बनाउन सक्ने तागत पनि हाम्रो राजनीतिक दलमा छैन बिल्कुल छैन चार राजनीतिक दलको जुन संयन्त्र भनिएको छ नि त्यो संयन्त्रप्रति यो सरकार उत्तरदायी हुनै पर्दैन अहिले चाहिँ केही समयको लागि चाहिँ उसले अरू आफू चाहिँ मजबुत नहुँदासम्म आफू बलियो नहुँदासम्म त्यो संयन्त्र प्रति उत्तरदायी भए जस्तो उसले गर्ला तर कुनै एउटा चाहिँ अलिकति अन्तर्राष्ट्रिय अथवा राष्ट्रिय कुनै फोर्सले ब्याकिङ गरिदिने बित्तिकै यो संयन्त्रलाई उसले मानिरहनु पर्छ भन्ने कुनै जरूरी छैन कोबाट सञ्चालित छ भन्नुभन्दा पनि यो चाहिँ स... कमसे कम दलहरूबाट सञ्चालित छैन सञ्चालित भए जस्तो देखे पनि र त्यो सञ्चालित गर्न पनि सक्दैन त्यो मान्नु नमान्नु एउटा दबाव सिर्जना हुनु अहिलेको लागि एउटा कुरा हो किनभने चार राजनीतिक संयन्त्रको कारणबाट यो सरकार बनेको र यो सरकार कुनै जनमतमा आधारित नभएको यसले आफू बलियो आफूलाई बलियो पार्न र वैधानिकताको लागि चाहिँ त्यो चार राजनीतिक दलहरूको संयन्त्रप्रति उत्तरदायी भए जस्तो अभिनय गरिराखेका छ किनभने दलहरूले पनि भनिराखेका छन् फेरि यो यसले निर्वाचन घोषणा गरेन हामीले भनेको मानेन भन्ने उनीहरूले पनि भनिरहेका र यो सरकारले चाहिँ नमान्ने दिशातिर पनि गइरहेका छ त्यस एउटा यस्तो बेला आउँछ त्यहाँ पात्रको कुरा भएन एउटा यस्तो बेला आउँछ जुन बेलामा यो सरकारले चाहिँ स्वेच्छाचारी ढङ्गले काम गर्न सुरु गर्छ अनि त्यो बेलामा चाहिँ राजनीतिक दलहरूसँग कुनै वैधानिक हैसियत कन्ट्रोल गरोस् होइन वैधानिक रूपले अब आन्दोलन गरेर सबै गरेर त्यो अवैधानिक रूपमा त जे गर्न आन्दोलनले त सबै संविधानका सीमाहरू सबै भत्काइदिन्छ होइन सबै राजनीतिक सीमाहरू पनि भत्काइदिन्छ र नयाँ राजनीतिक सीमा बान्न सक्छ चन्द्रकान्तजी अब पुरानो संविधान सभा जम्बु भयो अब संविधान सभाको आकार सानो बनाउनुपर्छ भन्ने कुराहरू यो थ्रेस होल्डको व्यवस्थाको कुराहरू जुन दलहरूले गरेका छन् त्यसमा अब सहमति भएपछि मात्र निर्वाचनको घोषणा गर्ने भनेर निर्वाचन आयोगले भनिरहेछ होइन यस्ता विषयहरू अहिले राजनैतिक दलहरूले अड्काएका हुन् कि अथवा निर्वाचन आयोगले त्यसमा मिति घोषणा गर्न ढिलाइ गर्नको लागि ती कुराहरू गरिरहेको के हो फ्रेस होल्डको कुरा र छ सय एकबाट चार संविधान एक सभाको सीट संख्या तोक्ने भन्ने सम्बन्धमा यो वास्तवमा चाहिँ चुनाव नगर्नको लागि नै यो खेल खेलिएको पहिलो तपाईँले देख्नुहुन्छ भने संविधान सभा भनेको त हाइवोर्ड पार्लियामेन्ट भनिन्छ संविधान सभा भनेको त तीन करोड़ नेपालीहरूको आफ्नो घर बनाउने हो घर बनाउनमा झ्याल कता राख्ने ढोका के राख्ने सबै कुराहरू हुन्छ नि कसरी घर नक्सा कोरलाई त सबै नेपालीको उचित प्रतिनित्व हुनुपर्छ नि त्यो प्रतिनित्व भएपछि नै बल्ल संविधान बनाउने हो त्यो संविधान बनाउने लक्ष्य लिएर नै यो सरकार गठन गरियो हो होइन त्यस कारणले गर्दा नै अहिले चाहिँ बखेडा झिकिएको मात्रै हो यो कुनै पनि संविधान सभाको निर्वाचन गर्नलाई होइन कि छ सय एकलाई चार सय एकानब्बेमा झारने शक्ति चाहिँ चार दलमा छ र कि बाधाडको फुकाउली संविधान संशोधन हुन सक्छ अहिले चाहिँ थ्रेस पनि एक थियो एक थियो अब एक पोइन्ट चारलाई चाहिँ एक पर्सेन्ट हुनुपर्छ होइन पर्सेन्टै हुनुहुन्न भनेर तु पनि भनिरहेको छ भन्दाखेरि संविधान सभाबाट संविधान बनाउनलाई उनीहरूको लक्ष्य छैन संविधान सभाको निर्वाचन गर्नलाई कुनै पनि राजनीति दल ठूला दलहरू आफ्नो हैसियत अहिले गुमाउन चाहन्न त्यो गुमाउन नचाहने उना उनाले उनीहरूले बखेडा झिके बाहेक परू केही त्यो अफटल छ अर्थात् निर्वाचन आयोगको यो सरकारको हो मिति त नसक्न सरकार कमजोरी हो भन्नु यो देखावटी कुरा हो चार राजनीतिक दलकै कारणले उनीहरूको हैसियत चाहिँ भोलि नदेखिने हुनाले हैसियत कहाँको कहाँ पुग्ने हो त्यो उनीहरूको चाहिँ अझैसम्म पनि त्यो मानसिदा बनाउन नसकेको कारण र सरकारले चाहिँ त्यही आधारले ऊ चाहिँ निय भएर घोषणा गर्नु नसकेको त्यस यो अप्ठ्याराकल यो हो मुमाराम जी यो जुन डाक्टर चन्द्रकान्त गेवालीजीले भन्नुभयो त्यस्तै हो कि अथवा दलहरूले चाहिँ आफ्नो शक्ति बढ़ाउने जुन हिसाब किताब गर्दा गर्ने हिसाबले चाहिँ यो प्रस्तावहरू थ्रेस होल्डको समानुपातिक सीट संख्या घटाउने कुराहरू आफू कुन आकारमा पुग्छु भन्ने हिसाबले हिसाब किताब गरेर यी कुरा उठाछन् कि त्यतिकै उहाँले भनेको जस्तै यो विवाद सिर्जना गर्नुलाई त्यतिकै छलफलको विषय बनाउनलाई अगाडि बढाओ अनि पहिलो कुरा त यी निमित्तिक कारणहरू त्यसमा निमित्त कारणहरू भएको हुनाले निमित्तिक कारणहरू त मुख्य कारण त बन्दैनन् पहिलो कुरा त निर्वाचन हुनको लागि चार दल नै तयार छैनन् भनेर जुन भन्नुभयो त्यो एकदमै सही कुरा हो किन तयार छैनन् भन्नुहुन्छ भने पहिलो कुरा त लोकतान्त्रिक परिपाटी अनुसार पार्टीहरू आफै चल्या छैनन् पार्टीको कुनै संस्थागत जीवनै छैन पार्टीभित्र भएका एउटा गुटको अथवा दुईटा गुटको नेता मिलेर पार्टीभित्र चाहिँ ठूलो चाहिँ समीकरणमा प्रभाव नपरोस् भन्ने हिसाबले दुईजना पार्टीका नेताहरू मिलेपछि सबै डिसिजन गर्छन् पार्टीको सेन्ट्रल कमिटी पार्टीको पोलिट ब्युरो पार्टीका चाहिँ अथवा जस्तो मेकानिजम बनाएछन् जुन पार्टीले त्यहाँ कहीँ पनि छलफल लोकतन्त्रमा पार्टीको संस्थागत जीवन नहुनु भनेको निरंकुशता हो त्यस उनीहरूले चाहिँ यो अलोकतान्त्रिक तरिकाबाट जुन पार्टी चलाइरहेका छन् त्यसलाई नै अगाडि लिएर जाने त्यही निरंकुशतालाई नै अगाडि बढाउने एउटा मेकानिजमभित्र दलहरू छन् त्यसमा नेपालको राजनीतिक वातावरणमा तीव्र दुर्वी रणको प्रक्रिया शुरू संग भएको छ र तीव्र ध्रुवीकरणको सँगसँगै तीव्र विघटन पनि छ किनभने ध्रुवीकरण हुनुको लागि त विघटन पनि हुनु पर्यो प्रत्येक पार्टीभित्र अहिले तपाईँले हेर्नुहुन्छ भने त्यो एउटा लिक्विडेसनमा गएको छ र डिजेनेरेट भइरहेको छ पार्टीहरू यस्तो खालको यो ध्रुवीकरणले भोलि चुनावमा जाँदा के हुन्छ भन्ने थाहा छैन किनकि कैयौं दलहरूले राजनीतिलाई चाहिँ आफ्नो समग्र चाहिँ वर्गीय राजनीतिलाई जातीय र क्षेत्रीय चाहिँ मुद्दाहरूबाट रिप्लेस गर्ने एउटा प्रक्रिया शुरूवात गरे त्यसले चाहिँ पार्टीको चाहिँ मुख्य नेतृत्वलाई न कमजोर बनायो र त्यो कमजोर बनाएको क्षतिपूर्ति चाहिँ उनीहरूले फेरि अहिले के गर्दैछन् भन्दाखेरि पार्टीलाई एउटा फेडरेशन बनाऊ विभिन्न जातीय क्षेत्र मोर्चा को फेडरेशन बनाकर शक्ति आर्जन करने गलत परंपरा को शुरूआत भाषा यस्त <सथ> अवस्थ में चुनाव में जानकारी राजनीतिक रूप में क्ने दल तैयार छस्त राष्ट्रीय उत्सव को रूप में संविधान सभा को निर्वाचन हाँ तो संविधान बनाने न सो विरोध को परिवेशमा चाहिँ त्यो संविधान सभाको निर्वाचन होला र त्यसले संविधान बनाउला भन्ने कुरा जनताले विश्वास गर्छ त्यसमा जनताले विश्वास गर्दैन यो विरोध किन भयो यो भनौँ उत्साह थियो नयाँ पहिलो संविधान सभाको निर्वाचनमा जनतामा अब यो विरोधको कारकहरू चाहिँ के के हुन् होइन त्यही उत्साहलाई जति निरुत्साहमा चाहिँ बदलिने नेता हो किनभने लोकतन्त्रको अभ्यास होला र बैसठी त्रिसठी सालको जनआन्दोलनको म्यान्डेटलाई चाहिँ राजनीतिक दलहरूले चाहिँ एड्रेस गर्लान् र त्यही अनुसार उनले लोकतान्त्रिक आचरण चाहिँ अप्नाउलान् त्यो लोकतान्त्रिक आचरण अनुसार चाहिँ संविधान सभाबाट संविधान निर्माण गर्लान् त्यो संविधान निर्माण भइसकेपछि नेपालमा रहेको राजनीतिक अस्थिरता हो त्यसको अन्त्य होला त्यो राजनीतिक स्थिरताले बिस्तारै आर्थिक चाहिँ उन्नतितर्फ देशलाई लगला र प्रतिन हजारको संख्यामा विदेशमा गएर चाहिँ आफ्नो मृत्युवरण गर्न चाहिँ तयार भएर चाहिँ विदेश जाने त्यो जनशक्ति चाहिँ नेपालमै काम पाउला होइन भनेर त्यो आशा थियो नि त जनतालाई तर संक्रमणकाललाई गहिरहँदै गहिरहँदै र कहिले पनि त्यो संक्रमणकालको व्यवस्था पनि गर्न नसक्ने हरसम्म चाहिँ लगे किनभने जहिले पनि संक्रमणकाल चाहिँ तपाईँले अन्तर्राष्ट्रिय अनुभवलाई हेर्नुहुन्छ भने पनि जनआन्दोलनको राप र तापको परिधि हामीले संविधान निर्माण गर्न सक्यौँ भने सक्यौँ त्यस्तो भयो भने संक्रमणकाल अन्त्य हुन्छ नत्र चाहिँ हामीले त्यो संक्रमणकाललाई निकै लामो समयसम्म देशलाई चाहिँ अराजकतातर्फ अस्थिरतातर्फ त्यो देश जान्छ कसैले पनि त्यसको व्यवस्थापन गर्न सक्दैन डाक्टर चन्द्रकान्त गेवालीजी अब यो राजनैतिक संकटबाट मुलुकलाई निकास दिन अबको संवैधानिक बाटोहरू संवैधानिक निकासहरू अब कसरी खोज्दै जानुपर्छ अब पहिलो त यहाँ खेल के भइरह भन्दाखेरि नेपाली जनता चाहिँ सार्व जनता छन् भनिएको नि त्यो सार्वमा भन्ने दुईटा शक्ति चाहिँ एउटा पोलिटिक्स र जियो भनिन्छ यो दुइटाको द्वन्दले गर्दाखेरि नेपालमा संविधान निर्वाचन भए पनि संविधान सभाले संविधान बनाउन नसकेको हिजोको यथार्थ थियो र अहिले हेर्नुहुन्छ भने रानी दल सरकार यो निर्वाचन आयोग जे भन्नुभएको छ नि त्यो डिजोरे सवरिन्टी भन्छ त्यसलाई डिजोरे सार्वण सत्ता हेर्ने एघार बुधे सहमति चार दल अनि बाद फुकाउ अनि त्यसका नियुक्ति एउटा चाहिँ डिजुरे तरिकाको त्यो त्यो सार्वण भनिन्छ त्यसलाई त्यो तरिका देखाउने दाँत मात्रै देखिन्छ तर डिफेक्टोभ सबरिन्टी चाहिँ अन्तै छ त्यो डिफेक्टोभ सबरिन्टीको आधारमा जो र ग्लोबल पोलिटिक्स लागेको त्यो दन्दले गर्दाखेरि अहिले चाहिँ नेपालमा संविधान सभाले संविधान बनाउनु नसकेको कारण त्यहाँ हो र तपाईँले भने जस्तै अब यसका विकल्प के हुन् संविधान क विकल्प ते के हो भनेर हेर्ने भने पहिलो चाहिँ ग्लोबल र जियो पोलिटिक्सको दण्ड आफैमा अन्त्य भयो जबसम्म हुँदैन नि तबसम्म नेपालमा संविधान सभाले संविधान बनाउन सक्दैन त्यस कारणले पहिलो त्यो दण्ड भनेकै नेपालमा प्रत्यक्ष हस्ते भयो एउटा तपाईँ ग्लोबल पोलिटिक्सहरू चाहिँ युरोपियन युनियनहरू यहाँ लगानी गरिरहेछ किन गरिरहेछ टाटर सेन्टरले लगानी गर्छ किन गरिरहेछ र तपाईँले युएनले लगानी गरिरहेछ किन गरिरहेछ त्योर्फ त्यो त्यो दण्ड त्यहाँ देखिन्छ भने अर्कोतर्फ जियो पोलिटिक्स त यहाँ चाहिँ एथनिक फेडालिजमको चाहिँ संविधान बनाउनुहुन्न भन्ने एकतर्फ देखिन्छ तपाईँ विकल्प भन्नुहुन्छ भने चाहिँ यो सरकारको चाहिँ अविलम्ब खारेज नगर्दासम्म अथवा अविलम्ब अन्त्य नगर्दा विघटन नगर्दासम्म यो संविधानिक वैधता प्राप्त हुन सक्थ्यो त्यो पछि त्यो पछि के हुन सक्छ भन्दाखेरि अन्तरिम संविधानले परिकलना गरियो त नेपाली जनताले आफ्नो आफ्नो आफै चाहिँ संविधान संविधान सभा बनाउने भन्ने हो सरकार बनाउने बनाउने कसरी हुनसक्छ भन्दाखेरि राजनीतिक सहमतिको आधारमा दलीय व्यवस्थाकै चुनावी सरकार बनाउनुपर्छ त्यसकारणले यो सरकारलाई अविलम्ब विघटन गर्दै दलीय व्यवस्था जुनसुकै सानो ठूलो जतिसुकै दल होस् जुनसुकै हैसियतको दल होस् त्यसको नेतृत्वमा हिजो संविधान सभामा जति दलहरूलाई चाहिँ जनताले उनीहरू ट्यासिट कन्सेन दिएको थिए नेतृत्व गर्न दिएको थिए त्यो मध्ये कुनै दलले चाहिँ दल विशेषमा चाहिँ एउटा चाहिँ सहमति सरकार गठन गर्ने त्यो सरकार गठन गरेर त्यसलाई चाहिँ चुनावी सरकार भन्ने अन्तिम सरकार भन्ने त्यसले चाहिँ चुनाव गराउनलाई म्याण्डेट दियो भने त्यहाँबाट चाहिँ यो संविधानको ग्रिपमा एउटा रिल लिगमा हुन सक्छ त्यो लिकमा बल्ल आयो भने त्यसले चाहिँ चुनाव गर्ने वैधानिकता हुन सक्छ अन्यथा के हुन सक्छ भन्दाखेरि अहिले दलीय व्यवस्था अन्त्य गरेर निर्दलीय व्यवस्थाबाट चाहिँ हामी संविधान सभाको निर्वाचन गर्छौं संविधान बनाउँछौं भन्नु भनेको त्यो निरूकु शासन व्यवस्थामा चाहिँ हामी चाहिँ लोकतन्त्र लोकतान्त्रिक व्यवस्था हो भनेर जनतालाई भ्रममा पार्नु मात्रै हो त्यसकारणले यो भ्रममा पर्नु चाहिँ नेपाली जनता चाहिँ यो बेकार हो यो चाहिँ चार राजनीतिक दलहरूले फिराएको एउटा सपना मात्रै हो यो चाहिँ खासै कुनै वैधानिक चाहिँ आधार छैन यो एउटा के हुन सक्छ भन्दा चार दलको जनताबाट म्याण्डेट गुमाइसकेको त्यसको बाड़ा भएको चुनाव भनेको अधिनायक बादमा उन्मुख भएको अधिनायक बादको चुनाव बाहेक अरू केही हुन सक्दैन हिजो पनि ज्ञान्द्रले नगरपालिकाको चुनाव पनि गरेका थिए ट्वेन्टी पर्सेन्टले समर्थन गरेन त्यसले वैधानिकता प्राप्त गरेन मुमाराम खनालजी अब अहिले नेकपा माओवादी नेतृत्वको तेत्तीस दल एघार बुधी लगायतका चार शक्ति बीच भएका सहमतिको खारेज गरेपछि मात्रै हामी वार्तामा आउँछौ भनेर भनिरहेछन् होइन यो अवस्थामा अब यी दलहरू बीच चाहिँ सहमति हुने सम्भावना कतिको छ अब भनौँ न आन्दोलनरत पक्ष र अहिले उच्च स्तरीय राजनीतिक समितिमा भएका दलहरूबीच मलाई त के भने यो सरकारले चाहिँ वार्तामा बोलाएर कुनै अर्थै छैन किनभने यो सरकारलाई उनीहरूले मान्यतै दिएको छैनन् त्यसकारणले राजनीतिक दलहरूकै बीचमा एउटा चाहिँ त्यसलाई चाहिँ एउटा सम्मेलन भन्नुहोस् अथवा चाहिँ एउटा बैठक भन्नुहोस् त्यो नाम जे दिए पनि विगटित संविधान सभामा रहेका अथवा नरहेका पनि किनभने पाँच वर्षपछि त अर्को दल पनि त खोल्न पाउने अधिकार छ र नेपालको राजनीतिक शक्ति शक्ति समीकरणमा प्रत्यक्ष प्रभाव पार्न सक्ने सबै दलहरूको एउटा चाहिँ साझा सहमतिबाट राजनीतिक दलकै नेतृत्वमा फेरि फर्कनुपर्छ र यो यो सरकार जुन अहिलेको मन्त्री परिषद चाहिँ यो अपदस्तै गर्नुपर्छ यसलाई अपदस्त गरेर यसलाई विघटन गरेर जब राजनीतिक दलको नेतृत्वमा सरकार भन्छ अनि चन्द्रकान्तजीले पनि भनिहाल्नुभयो त्यही नै हो अब चाहिँ यसलाई सच्याउने बाटो भनेको भनेपछि यो ठूला चार शक्ति जो आफलाई ठुला भनिरहेछन् उनीहरूले चाहिँ सबै पार्टीबीच सहमति गरेर तपाईँले भनेको जस्तै एउटा एकै ठाउँमा बसेर नेकपा माओवादीले माग गरेको गोलमे सम्मेलन नाम दिउँ अथवा कुनै सम्मेलन त्यसरी चाहिँ निकास निकाल्न चाहिँ विशेष गरेर ठूला दल किन इच्छुक छैन होइन सहमतिबाटै अगाडि बढ्नुपर्छ भनेपछि कसैलाई बाइपास गर्न हो कि उनीहरूको विनाशकाले विपरीत बुद्धि हेर्नुहोस् है जब सानो स्वर हुन्छ नि विरोधको त्यसलाई तपाईँले चाँडै म्यानेजमेन्ट गर्ने चाहिँ तत्परता देखाउनु भयो भने त्यो चाँडै व्यवस्थापन हुन्छ यदि तपाईँले गर्नुभएन भने त्यो द्वन्द्व बढ्दै जान्छ हिजो माओवादी जनयुद्ध के भयो त्रिपन्नै सालमा चाहिँ वार्ता गरेर सत्ता साझेदारीमा ल्याएको भए के हुन्थ्यो आखिरमा हुने त्यही रहेछ ठुलो चाहिँ ब्लड सेटपछि अनि आखिरमा चाहिँ वार्तै गरेर संसदीय व्यवस्थामै आएको त नि माओवादी पनि कहीँ पनि तपाईँ सत्तालिस सालको संसदीय व्यवस्था डिसकन्टिन्युटी कहाँ छ हाम्रो संसद पुनः स्थापना भएन हो ब्लड सेटपछि मात्रै चाहिँ सम्झौतामा किन पुग्ने त्यसभन्दा चाँडै नै विरोधका स्वरहरूलाई तपाईँले व्यवस्थापन गर्नुपर्छ चा। त्यो चाहिँ बुद्धिमत्तापूर्ण काम हुन्छ त्यो लोकतान्त्रिक काम हुन्छ र त्यो चाहिँ कम क्षतिमा उपलब्धिको काम हुन्छ त्यो चाहिँ राजनीतिक स्थिरतालाई समयमै व्यवस्थापन गर्ने काम हुन्छ तर यदि त्यो गर्नु भएन भने देशले ठूलो दुःख पाउँछ ठूलो द्वन्द हुन्छ र फेरि सम्झौतामा पुग्ने पर्ने हुन्छ त्यस मैले के भन्छु भने अहिले राजनीतिक दलहरूको जुन विनाशकाले विपरीत बुद्धि भएको र उनीहरू आफै लोकतान्त्रिक प्रक्रिया र पद्धतिलाई कुल्च्दैछन् र आफै फेरि त्यो आफ्नै खुट्टामा बन्छ र हान्दैछन् उनीहरूको लागि अब जेल बनाउँदा हुन्छ फेरि उनीहरूको यात्रा भनेको जेलतिरै जहिले किनभने भोलि आउने निरंकुशताले उनीहरूलाई पनि छोड्नेवाला छैन उनीहरूका डिसिजनले भएको भनेर निरंकुशताले मान्ने त होइन त्यस कारणले यो जुन खेल भइराखेका छ यो खेलको तत्काल अन्त्य उनीहरूले गरेनन् मलाई लाग्छ देश त नयाँ द्वन्द्वमा त गयो र यो नयाँ द्वन्दलाई चाँडै नै व्यवस्थापन गर्ने कि अब त्यो द्वन्दमा चाहिँ नागरिक समाज पेसागर संगठन तेत्तिस दल त्यसमा पनि अरू थपिँदै जालान् भनेपछि अहिले ठुला चार राजनैतिक दलले चाह्यो भने आन्दोलनरत पक्षलाई वार्तामा ल्याएर सहमति गर्न सकिन्छ सकिन्छ सकिन्छ उनीहरूले चाहे भने किनभने त्यहाँ अब यसको एस, बोलावट त उनीहरूको त कुनै संवैधानिक हैसियत नभएको हुनाले राष्ट्रपति कार्यालयले गर्ला होइन प्रधानमन्त्री कार्यालयलाई कसैले माने छैन अहिले त्यतिस त मानेकै छैन भने राष्ट्रपति कार्यालय त छ नि त एउटा अझै वैधानिक चाहिँ अङ्ग उसले बोलाएर गर्दा सबै दलहरूलाई बोलाएर तपाईँहरू मध्येबाट को प्रधानमन्त्री हुने यहीँ चाहिँ तपाईँले चाहिँ इलेक्सन गर्नुहोस् भन्न सकिन्छ त्यसको एउटा विधि निर्माण गर्न सकिन्छ छलफलबाट सबै कुरा हुन्छ नि हिजो यत्रो आन्दोलन निरङ्कुता विरुद्धको आन्दोलनमा सबैको कुराहरू मिल्ने आज किन नमिल्ने आज त त्यो खालको संकट पनि छैन अझै त्यो सङ्कट चरा आउँदैछ तर त्यसमा अलिकति एकीकृत एक माओवादीले त्यसमा अब भनौँ न अहिलेको राजनीतिलाई उसले नेतृत्व गरेको जस्तो देखिन्छ तर उसैले चासो नदेखाएको वैद्य पक्षलाई वार्तामा ल्याएर उनीहरूलाई चाहिँ प्रक्रियामा अगाडि लानुभन्दा यिनीहरूलाई पेलेर जानुपर्छ भन्ने हिसाबले हो कि यो राजनीति भएको के जस्तो उसलाई चाहिँ प्रयोग गरिरहेछन् किनभने ऊ नयाँ शक्ति भएको हुनाले नयाँ आन्दोलनबाट आएको सबैभन्दा नयाँ शक्ति चाहिँ एकीकृत माओवादी भएको र उसले चाहिँ नेपालको यो जातीय ध्रुवीकरणको नेता बन्ने कोसिस गरे हुनाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूले उसलाई चाहिँ प्रयोग गरेको चाहिँ देखिन्छ र नायक जस्तो देखिन्छ अहिले तर यथार्थमा ऊ चाहिँ नायक होइन किनभने उसले चाहिँ डिटिमेन गर्न सक्दैन अहिलेको पोलिटिक्सलाई त्यसै कारणले सबैले माओवादीलाई चाहिँ प्रयोग गरियो भने आफ्नो चाहिँ अभिष्ट पूरा गर्न सकिन्छ होला भनेर उसलाई बढी प्रशय दिएको जस्तो देखिन्छ तर यथार्थमा त्यसको मूल्य चाहिँ उसले धेरै नराम्रो ढंगले चुकाउन सक्छ डाक्टर चन्द्रकान्त गेवालीजी अब अब चाहिँ राजनैतिक दलहरूले चाहिँ कसरी अब मोमारामजीले अब एउटा गोलमेज सम्मेलन अथवा सँगै बसेर मात्र यसको राजनैतिक निकास संवैधानिक निकास निकाल्न सकिन्छ भनेर भन्नुभयो अब यो प्रक्रियाको शुरू गर्न चाहिँ तपाईँ राजनैतिक दलहरूलाई के सुझाव दिनुहुन्छ के के गरेर अगाडि बढ्नुपर्छ पहिलो त संविधान सभाको निर्वाचनमै जाने भने यो सरकारको अविलम्ब विघटन हुनुपर्छ र लोकतान्त्रिक पद्धतिबाटै दलीय व्यवस्थाको चुनावी सरकार गठन गर्नुपर्छ पहिलो कुरा दोस्रो कुरा चुनावमा जाँदाखेरि खनाजीले भने जस्तै यी दलहरूमा ठूला चार राजनैतिक दलहरूमा पनि जनतासम्म जानलाई एउटा नैतिक आधार देखिँदैन हिजोको चाहिँ संविधानसभाको चार चार वर्षसम्म बिताउँदा पनि उनीहरूले संविधान दिन सकेनन् र दोस्रो पटकको निर्वाचन गर्ने मानिस संविधानले परिकल्पना गरेको थिएन त्यो नगर्दा नगर्दै पनि अब जब जबरजस्त रूपमा संविधानसभा निर्वाचन भनेर घोषणा गर्नलाई उहाँहरूको पहिलो नैतिक आधार पनि छैन र नैतिक आधार यदि बनाउन सक्नुहुन्छ जनताको विश्वास जित्नुहुन्छ जनताबाट ट्रस्ट लिनुहुन्छ भने पनि उहाँहरूले यतिखेर के गर्न सक्नु पर्थ्यो भन्दाखेरि साँच्चीकै संविधानसभाले संविधान दिलाउने हो भने उहाँहरूको त मनस्थिति छ भने उहाँले संविधानका एजे होल एजेन्डामा चाहिँ छलफल गरेर सबै स्टेक होल्डरलाई एक ठाउँमा राखेर छलफल गरेर उहाँ बेसिक प्रिन्सिपल भने संविधानका बेसिक प्रिन्सिपलहरू बनाउन सक्नुपर्थ्यो त्यो बनाएको अवस्था देखिँदैन यदि संविधान सभाकै निर्वाचनमा जाने भने पहिलो चाहिँ राजनीतिक एजेन्डा के हुने संविधानिक एजेन्डा के हुने कानुनी एजेण्डा के हुने बेसिक प्रिन्सिपल के बनाउने भनेर अहिले चाहिँ दाबार छलफल गरेर एउटा प्रिन्सिपल बनाउन सक्नु पर्थ्यो प्रिन्सिपल बनाएर जाँदाखेरि त्यसले चाहिँ एउटा सार्थकता राख्न सक्थ्यो तर अहिलेको अवस्थामा कुनै प्रिन्सिपलमा छलफल छैन र अहिले चुनाव चुनाव चुनाव भनियो छ मिति तोक तोक तोक भनियो छ तर के को लागि भन्दाखेरि यदि जबरजस्त चुनाव भयो भने पनि सरकार निर्माण बाहेक संविधान सभाले संविधान बनाउने त्यो चाहिँ जनताले विश्वास गर्ने ठाउँ नागरिक समाजले विश्वास गर्ने ठाउँ र राजनीतिक दलले पनि विश्वास गर्ने ठाउँ देखिँदैन त्यो चुनाव चाहिँ के छ भन्दाखेरि अँध्यारोमा चुनाव हुँदैमा चाहिँ अर्थात अँध्यारोमा गोली हान्दैमा कसैलाई लाग्ला तर चाहिँ वास्तवमा त्यसको रिजल्ट प्राप्त हुन सक्दैन त्यो रिजल्ट प्राप्त नहुने चुनावले कुनै सार्थकता राख्दैन त्यस कारणले गर्दाखेरि यदि साँच्चीकी चुनाव हुने हो भने राजनीतिक दलहरूले अविलम्ब संविधान सभालाई चाहिने बेसिक प्रिन्सिपलहरू के हुन् त्यसमा एजेण्डा तय गर्नु पर्यो गरिसकेपछि दलीय व्यवस्थाकै चुनाव सरकार गठन गर्नु पर्यो गठन गरिसकेपछि अनि सम्पूर्ण मोहरम खनालले भने जस्तै तेत्तिस दल मात्रै होइन अहिले निस्केका जति पनि शक्ति छन् ती स्टेकहरूलाई पनि एक ठाउँमा राखेर एउटा ठूलै वृहत बैठक बसालेर एउटा सामूहिक निर्णय एउटा डिक्लेरेसन डिक्लेरेसन भन्छ त्यो डिक्लोरेसन घोषणा गरेर चुनावमा जानु नै सबभन्दा उत्तम विकल्प हुन्छ त्यसले नै वैधानिकता नै प्राप्त गर्न सक्छ तर अहिलेको अवस्थामा चुनाव गरियो भने यसले वैधानिकता प्राप्त गर्न सक्दैन वैधानिकता भनेको एज होल जनताको त्यसको मनमस्थिति अथवा मनस्थिति चाहिँ उसलाई चाहिँ त्यसको जित्ने हो अर्थात उसले उसले पनि मेरो चुनाव हुँदैछ मैले चाहिँ चुनाव गर्दैछु मैले संविधान सभाको चुनाव गरेर संविधान बनाउँछु भन्ने त्यो फिलिङ हुनुपर्छ कम्तीमा पनि अन्तर्राष्ट्रिय स्तरबाट पनि स्ट्याण्डर्ड मेन्टेन गर्नु पर्यो त्यो हामी जति रेटिफाई गरेका छौँ इन्टरने छन् त्यो अनुसार पनि मेन्टेन हुनु पर्यो र राजनीतिक दलहरू सम्पूर्ण दललाई एक ठाउँ बसाउनु पर्यो र उनीहरूले एउटा चाहिँ एजेण्डा तयार गरेर बेसिक प्रिन्सिपल बनाएर चुनावी सरकार दलीय व्यवस्थाको सरकार गठन गर गरेर अविलम्ब गठन गर्दै चुनावको तिथिमिति घोषणा गरेर जाने भने दोस्रो पटकको निर्वाचन भएर संविधान सभाले संविधान बनाउन सक्छ यो सम्भव छ मुमा राम खनालजी देश संकटमा पर्दा हरेक पटक अब कानूनविदहरू राजनीतिज्ञहरू अनि नागरिक समाजका प्रतिनिधिहरूले दबाव दिने र सही दिन प्रयत्न गर्ने आन्दोलनमा सँगै जाने प्रचलन छ नेपालमा यो अवस्थामा चाहिँ राजनैतिक दल सही निर्णयमा जाऊ तपाईँहरू दुईजनाले अहिले यो कार्यक्रममा भनेको जस्तै त्यो दिशामा जाऊ भनेर अहिले दबाव दिने त्यो जमात छैन कि के हो यो भनौँ न कानुनविदहरूको नागरिक समाजहरूको त्यो पनि राजनीतिमा विभाजित भएर बारकै दबाव भन्नुहुन्छ भने धेरै ठुलो दबाब हो यही सरकार गठन हुँदाखेरि नै बार र अदालतकै बिचमा त एउटा ठुलो सङ्घर्षै भयो भन्नुहुन्छ ठुलो सङ्घर्ष हो त्यो अहिले नागरिक समाजको हस्तक्षेप पनि छ तर यो असंगठित समुदाय हो होइन पोलिटिकल पार्टीको जस्तो एजेण्डामा त हुँदैन असंगठित समुदायबाट त सङ्घर्ष छ तर यथार्थमा नागरिक समाजले कुनै कुनै सरकारलाई अपदस्त गर्ने कुरा त सक्दैन उसले गर्न हिजो निरङ्कुशताको विरूद्ध हुनाले त्यो चाहिँ प्रतिरोधमा पनि आउँथ्यो सरकार त्यस कारणले त्यसको चाहिँ स्वर फरक हुन्थ्यो त्यसको इम्प्याक्ट फरक हुन्थ्यो तर अहिले चाहिँ त्यसरी सरकार दमनमा त आउँदैन लोकतन्त्रको आवरण अझै जीवित छ भोलि तपाईँ हेर्नुभयो भने यो विस्तारै यो निरंकुशतातिर जाँदै गर्दा स्वर पनि अलि ठूलो स्वरमा आउँछ र सबै त्यहाँ एकत्रित हुन्छन् कि मैले अहिले नै देख्छु कतिपयले यो सरकार भन्दाखेरि निर्वाचन बने को जो उत्साहित स्वर ये मलिन बोर बदल सक या तोनीज लग ले लेख लेखने बंद कर त्यो असंगठित समुदाय हुई जो संघर्ष कोरीका हो राजनीतिक दल को जस्तों संगठित ढंग ने द्वार ज तर त्यो विरोधको स्वरलाई एड्रेस गर्न सक्ने र त्यो लोकतन्त्रको मर्मलाई बुझ्न सक्ने सरकार र दल हुनु पर्यो नि त उनीहरू नभएको कारण उनीहरूले सुनेनन् त्यो सुने पनि नजरअन्दाज गरिरहेछ यही नै सबैभन्दा ठूलो चाहिँ के हो भन्नुहुन्छ भने जुन देशमा आफ्नो विरूद्धको स्वरलाई सानो भन्दा सानो विमतिलाई उसले महत्व दिँदैन त्यसको चाहिँ धेरै आयु हुँदैन यहाँहरू दुवैजनाको अमूल्य समयको बावजुद पनि कार्यक्रम साझा नेपाललाई समय दिनुभयो त्यसका लागि दुवैजनालाई धेरै धेरै धन्यवाद निर्वाचन सम्बन्धी अध्यादेशका विवादित विषयहरू थ्रेस होल्ड समानुपातिक सीट संख्या घटाउने लगायतका विषयमा सरकार र रा उच्च स्तरीय राजनीतिक समितिले टुंगो लगाउने भन्दै छलफललाई तीव्र पारेका छन् तर चार शक्तिबीच भएको सहमतिको विरोधमा आन्दोलन गरिरहेको नेकपा माओवादी नेतृत्वको साना दलहरूले भने यो सरकारले निर्वाचन गर्नै नसक्ने भनिरहेका छनृ निर्वाचन गर्नकै लागि सरकार गठन भएको दुई महीना पूरा भइसक्दा पनि निर्वाचनको मिति घोषणा गर्न नसक्दा ना नागरिकलाई पनि चुनाव आगामी मंगिरमा होला भनेर आशा छोडेको छ नेकपा माओवादी नेतृत्वको साना दलहरूले अब यो सरकारको विघटन गरेर गोलमेज सभा मार्फत समस्याको समाधान गर्ने भने झैं नागरिक समाज तथा स्वतन्त्र विश्लेषकहरूले पनि सबै दलहरूले एकै ठाउँमा बसेर साझा सहमति खोज्न ढिला गर्न नहुने बताइरहेका छनृ यस्तै छलफल र विचारको सहित आजको लागि साझा नेपालको समय सकिने लागेको छ आशा छ आजसम्म सुनेका विषयमा तपाईले आफ्नो घर गाउँ घट्ट पछल चौतारो हाट बजार मेलापातो विभिन्न सभा सम्मेलन सेमिनार र आफन्तसंघको भेटमा पनि सरसल्लाह गर्नुहुनेछ साझा खबर सुनिसकेपछि आफूले छलफल गरेर हामीलाई प्रश्न प्रतिक्रिया र टिप्पणी सहित लेखी पठाउनका लागि हाम्रो ठेगाना हो कार्यक्रम साझा नेपाल पोस्ट बक्स नम्बर उन्नाइस तीन नेपाल हाम्रो इमेल ठेगाना हो न्यूज एट अको डट ओआरजी डट भएको रेडियोमा पनि चिठी पठाउन सक्नुहुनेछ आउँदो साता आजकै समयमा फेरि रेडियो कार्यक्रम साजा नेपाल लिएर उपस्थित हुने नै छौ त्यतिसम्मका लागि साथी सोहम सुवेदी प्राविधिक साथी भोजराज विश्वकर्मा सहित सविता विश्वकर्मा र म दीपक आचार्य पनि विदा हुन्छ